नेपाली संगीतको स्वर्णिम युगमा अतुलनीय योगदान पुर्याउने समस्त साधकहरूमा समर्पित अजर अमर गीतहरूको आजको 126 सय छब्बीसौं श्रृंखलामा प्राविधिक मित्र सन्दीप सुन्दासका साथमा यो प्रस्तोता प्रकाश सायमीको शालीन अभिवादन अजर अमर गीतहरु यहाँले उज्यालो नाइन्टी नेटवर्कबाट काठमाडौँ लगायत काठमाडौँ बाहिरका सम्पूर्ण एफएमहरूबाट सुन्न सक्नुहुनेछ भने यहाँले अनलाइन मार्फत पनि सुन्न सक्नुहुनेछ र अनलाइनमा सुन्न पाउनु भएन भने डाउनलोड गरेर पनि सुन्न सक्नुहुनेछ आजको कार्यक्रम दुई साधकप्रति समर्पित छ भोलि असार एक गते नेपाली चलचित्र जगतकी प्रथम नायिका भुवन जन्मदिन र उनी कुनै समय गायिका पनि थिए उनले गाएको पहिलो गीत यो गीतकार चेतन कार्कीको पनि पहिलो गीत संगीतकार नातिकाजीको संगीतमा भुवन चन्द अर्थात भुवन थापा र तारादेवीको युगल स्वरमा भुवन चन्दलाई जन्मदिनको शुभकामनासहित यो गीत प्रस्तुत छ बोलाऊ भने लेख स्वर पुग्दैन बोलाइरहन हुँदैन विक्रमाव्द दुई हजार सालमा भुवन चन्द अर्थात भुवन थापाले चौध वर्षको उमेरतिर यो गीत गाएकी तारा तारादेवीसित चेतन कार्की यति बेला पोखरामा मत्स्य विकास केन्द्रका हाकिम थिए उनले यो गीत नातिकाजीलाई छोडेर गए तर पोखरा गएपछि यो गीत रेडियोबाट बजेको सुनेपछि उनी आश्चर्यचकित भए यसरी चेतन कार्कीको पहिलो गीतलाई गाउने गायिका रूपमा भुवन चन्दलाई चिनिन्छ चेतन कार्कीका गुरु हिरा सिंह खत्रीको पहिलो चलचित्र आमामा नायिकाको रूपमा अभिनय गर्ने भुवन चन्दको जन्म विक्रमाव्द 2006 हजार छ सालमा उस्ताद भैरवहादुर थापा पराजुलीको घरमा भएको थियो भैरवबहादुर थापा पराजुलीकी पत्नी धनकुमारीबाट भुवन थापा पहिलो छोरीको रूपमा जन्मिएकी थिइन् भुवन चन्दले नेपाली चलचित्र आमाबाट आफ्नो अभिनय शुरू गरेर लामो समय नेपाली चलचित्रहरूमा सक्रिय भूमिका निर्वाह गरिन् भने आजको यस कार्यक्रमका प्रस्तोताको रंगमंचमा पहिलो उद्घोषणको सहकार्य पनि भुवन चन्दसँगै भएको थियो जति स्वर सम्राट नारायण गोपालले स्मृतिका कोशेली हाम्रा गीतहरू नामक कार्यक्रम आयोजना गर्दा भुवन चन्द्र मैले सँगै कार्यक्रम सञ्चालन गर्ने मौका पाएको थिए नेपाली चलचित्रको प्रथम नायिका विक्रम सम्बत दुई हजार सालमा निर्मित नेपाली चलचित्र आमा त्यसपछि हिजाआ भोली दुई रानी खोला प्रेम प्रतिज्ञा कोशेली सीमा रेखा नेपाली बाबु जस्ता धेरै सिनेमामा महत्वपूर्ण भूमिका निर्वाह गर्नुका साथै गायिका रंगकर्मी गीति नाटक रीति नाटक टेलिफिल्म आदिमा महत्वपूर्ण भूमिका निभाइसक्नुभएका सधैँ भुवन चन्द थापाज्यूको सैसाठी जन्मोत्सवको अवसरमा बधाई एवं शान्तिमय जीवनको शुभकामना भनेर पाल्पाबाट राजेश्वर उदयले लेख्नुभएको छ भने हाम्रै फेसबुकमा हामीलाई अमृत थापाले अजर अमर गीतहरूको सफलताको शुभकामना भन्नुभएको छ कुमारजंग कार्की लेख्नुहुन्छ हिजोको कार्यक्रम सप्ताहतमा घुमघामको क्रममा छुट्यो अर्थात् डेनभरमा दिनभर घुमेरै बित्यो आज नछुटाइकन सुन्न आतुर भई प्रतीक्षारत छु कारणवश छायामा परेका श्रद्धेय संगीतकार कृष्णमानलाई उज्यालो नेटवर्क मार्फत प्रकाश दाईले अझ प्रकाश पार्न लागनु भएकोमा धन्यवाद कृष्णमानका बारेमा नेपाली संगीत जगतमा चर्चा भएको छैन मात्र होइन पटक्कै चर्चा भएको छैन कृष्णमानको चर्चा सम्भवत हामी आज पहिलो पटक विशेष रूपमा गर्दैछौ तर हामीले भोलिको दिन जन्मदिन परेका गायिका एवं नायिका भुवन चन्दलाई शुभकामना दिने क्रममा उनकै स्वरमा अर्को गीत धर्मराज थापाको संकलनमा यस गीतमा भारतीय चलचित्रकी प्रसिद्ध पार्श्व गायिका हेमलताको स्वर पनि मिसिएको छ हेमलताले हिन्दी फिल्म आप आपतो एसे नथेदेखि लिएर थुप्रै चलचित्रमा गाएकी छिन् तु तरह से मेरो जिन्दगीमा सामेल है जस्ता गीतहरू रविन्द्र जैनका विशेष गरेर सबै गीतमा हेमलताको स्वर मिसिएको छ हेमलताको र हेमलताले भुवन थापा ज्ञान राणासँग गाएको यो गीत प्रस्तुत छ शोर भन्नी बि धरलाई अखियोके झरो खिसेद आंश दुलन वही जोपिया मन भाई याद आंश का चर्चित बलिउड का पावर स्टार अमिताभ बच्चन को पांच फ्लप फिल्म सप्नेको सौदागरको याद आउँछ यी धेरै फिल्ममा हेमलताको स्वर गुन्जिएको छ र हेमलताले नेपाली भाषाका गीतहरू पनि गाएकी छिन् यो एउटा नेपाली संगीतको लागि एउटा गौरव पनि हो र उनी काठमाडौँमा भारतीय अभिनेता दिलीप कुमारसँग एकल साँझ प्रस्तुत गर्न आएकी थिइन् तर मौसमको खराबीका कारणले हेमलताले काठमाण्डुको रंगशालामा कार्यक्रम नगरिकन फर्कनु परेको एउटा दुःखद इतिहास पनि छ भुवन चन्दलाई शुभकामना दिने क्रममा यी दुई गीत प्रस्तुत गर्दै अब आज हामी अर्को पाटोमा प्रवेश गर्नेछौ जेठको यो अन्तिम दिनमा छौं हामी र यो अन्तिम दिन प्रसिद्ध संगीतकार कृष्णमान डंगोलको जन्मदिन पर्दछ विक्रम सम्वत उन्नाइस सय जेठ महिनाको अन्तिम दिन ललितपुरको बाडे गाउँमा पिता गोपाल डंगोल र माता लक्ष्मीदेवीको साधारण घर गृहस्थीमा को जन्म भएको थियो बालक अवस्थामा कृष्णमान भजन गृहमा भजन सुन्ने गर्थे उनलाई बाट संगीतमा लाग्ने प्रेरणा भयो यसैले बिहान बेलुकी दुबै समयमा उनी स्वर र तालमा अभ्यास गर्न भजन गृह धाउँथे यसरी उनको सांगीतिक जीवन शुरू भएको थियो संस्कृतिविद रामशरण दर्नाल लेख्छन् कृष्णमानका बारेमा कृष्णमान नाचगान र सांस्कृतिक क्षेत्रमा अघि बढ़दै गए नेपाली रंगमंचमा विक्रम सम्बद् दुई हजार सात साल अघिसम्म उनी अभिनेताका रूपमा प्रसिद्ध भइसकेका थिए त्यति बेला नेपाली रंगमंचमा महिला कलाकार नपाइने भएकोले पुरूष कलाकारबाटै महिला कलाकारको अभिनय पनि सम्पन्न हुन्थ्यो कृष्णमानले धेरै नाटकमा महिला कलाकारको अभिनय पनि गरेका छन् रामचरण दर्नालद्वारा लिखित उनको परिचय सँगै कृष्णमानका बारेमा यो रोचक जानकारी र कृष्णमानद्वारा संगीतबद्ध यो गीतसँगै उनको स्मरण गर्दै संगीत कृष्णमानको र स्वर यसमा थुप्रै कलाकारको छ कृष्णमान रत्नमान तीर्थकुमारी सावित्री शाह रचना मदन बहादुर तामाङको hey! <laughs> सारा हे जोही घा भातवासी हे सुख जाना हो गासारा हे चौहिरा घा भातवासी हे दुख जाना हो गासारा हे सौहीरा भाइसी हे सुख जाना हो गाडा पा संगीतकार कृष्णमान नेपाली संगीत जगतमा चर्चाभन्दा बाहिर स्मरण भन्दा बाहिर र सम्मान भन्दा बाहिर परेका एक श्रष्टा हुन् उनको निधन भइसकेपछि पनि धेरै पछिसम्म उनको निधन भएको समाचार कुनै पत्र पत्रिकामा देखिएन पछि थाहा भयो उनको निधन त करिब चार वर्ष अघि नै भइसकेको रहेछ र एउटा साप्ताहिक पत्रिकाले यो समाचारलाई सानो प्रकाशित गर्यो आज कृष्णमानलाई सम्झने दिन परेको छ कृष्णमान नेपाली संगीत जगतमा चिनिया राणा गंगा मल्ल कुमारी लिली सिंह सविता देवी जनादन समस्ता कलाकारसँग सहकार्य गरेका र विशेष गरेर चिनिया राणा गंगा राणा जस्ता कलाकारलाई आफ्नो सांगीतिक जादूमा समेट्न सफल साधक मानिन्छन् उनले कलकत्ता गएर कुमारी लिली सिंहको आवाजमा भनलौ तिमी न ढाँटी जस्ता गीतहरू रेकर्ड गराउन सफल भए भने सविता देवी उनकै संगीतमा गुन्जिएका एक कलाकार हुन् आजको यस कार्यक्रमका बारेमा हामीलाई अमेरिकाको डेनबरबाट धना पौडेलजीले लेख्नु भएको छ हिजो उहाँले यो कार्यक्रम सुन्न पाउनु भएन र हिजोको कार्यक्रम पछि उहाँले सुन्नुभयो र आजको कार्यक्रमको उहाँले प्रतीक्षा गरिनु भएको बेला लेख्नु भएको यो ट्विटरलाई मेन्सन गर्नुभएको ट्वीटरलाई मैले पढेँ र हामीलाई नुवाकोटबाट हाम्रा प्राविधिक मित्र दिनेश निरौलाले लेख्नुभएको छ नुवाकोटबाट अझ अमर गीतहरू सुनिँदैछ भनेर दिनेश निरौला जो हामीसँग नियमित रूपमा यो कार्यक्रममा हुनुहुन्थ्यो आजकल उहाँ हुनुहुन्न त्यसै गरिकन सशिन्द्र गौतम पनि लामो समयदेखि यो कार्यक्रममा हुनुहुन्न तर सन्दीपजीको उपस्थितिमा ती सबै मित्रहरूको याद ताजा हुन आउँछ कृष्णमानको चर्चा जारी नै रहनेछ तर कृष्णमानकै संगीतमा रहेको एउटा गीत प्रस्तुत गर्नुभन्दा अगाडि कृष्णमानका बारेमा रमाइलो र रोचक कुराकानी गरौं नेपाली रंगमंचमा महिला कलाकार नहुँदा प्राय जस्तो पुरूष कलाकारले महिला कलाकारको अभिनय गर्थे जसमध्ये चर्चित पप गायक ओम विक्रम विष्टका बुवा दौलत विक्रम विष्ट पनि त्यति महिला कलाकारका रूपमा अभिनय गर्ने कलाकारका रूपमा चिनिन्थे भने गायक पन्ना काजी पनि महिला कलाकारका रूपमा अभिनय गर्ने कलाकारका रूपमा चिनिन्थे त्यसै गरिकन मास्टर रतनदास प्रकाश नायक भएर अभिनय गरेको नाटकमा निरविक्रम प्याजी नायिका भएर अभिनय गर्ने चलन थियो कृष्णमान दुई साल अघिको रंगमंचमा एक चर्चित महिला कलाकारका रूपमा हाबी थिए हुन त महिला र पुरूषमा भेदभाव नै के छ र विश्व प्रसिद्ध उपन्यास म्याडम बाबोरी लेख्ने लेखक गुस्ता फ्लेबरले म्याडम बाबुरी नै मह भनेर आफ्नो अन्तर्वार्तामा वा घोषणामा स्वीकारेका थिए कृष्णमान रंगोललाई हामीले कहिले राधाका रूपमा देख्थ्यौं त कहिले कृष्णका रूपमा एउटा रंगमंचको इतिहास थियो विक्रम सम्बत दुई हजार चार सालमा कृष्णमानले सर्वप्रथम शिक्षा मन्त्रालयमा जागिर खाए विक्रम सम्बत दुई सालतिर सर्वे विभागमा र विक्रम सम्बत दुई सालमा शिक्षा विभागमा त्यसपछि उन्नाइस सालदेखि शाही जंगी अड्डाको संगीत निर्देशक पद का रूप में काम पे कृष्णमान ने रेडियो नेपाल में धर वान्न विक्रम सम दु हजार सोलह साल में कृष्णमान आपने खर्च में मवीवीर शाह श्यामदास बैष्णव का गीत ड्रिक्स रेकर्ड कराएगा उनका अरुण गीत रेकर्ड भन ने लक्ष्मी नारायण नामक शास्त्रीय संगीतकार संग शिक्षा संगीत हासिल कर लक्ष्मी नारायणला कृष्णमान आप सांगीतिक पिता मान्दथे कृष्णमान मुख्य गायक कलाकार हुन् यसबाहेक सितार बादन र तबला बाहादनमा पनि उनलाई ज्ञान छ अभिनेत्रीको भूमिका खेलिसकेकोले अभिनयमा पनि उनलाई धेरै ज्ञान छ र उनी गायिकाले गाउने गीतहरू पनि सही तर्जमा संगीत गर्न सक्थे यहाँ प्रस्तुत छ गायिका चिनिया राणासँग कृष्णमानले गाएको युगल गीत संगीत कृष्णमानकै र शब्द धर्मराज थापा I'm not sure what you want me to transcribe. Please provide the audio. नया योगेश वैद्यका अनुसार कृष्णमान डंगोल लोकलय र आधुनिक संगीतलाई जीवन्तता दिने पुराना कलाकार हुन् उनी सरल स्वभावका मृदुभाषी र मिलनसार थिए उनले अथा भजनमा संगीत दिएर गएका छन् जुन कालान्तरसम्म अमर रहनेछन् उनको निधनले देशलाई नै ठूलो क्षति पुगेको छैदले एक मासिक पत्रिका निम्ति कृष्णमानको निधन हुँदा दुई हजार बासठी सालमा कृष्णमानको निधन भयो त्यति बेला दिएको अन्तर्वार्ताको एउटा सानो अंश मैले यहाँ प्रस्तुत गरे नेपाली संगीतका श्रेष्ठा कृष्णमान रंगोलको एक्कासी वर्षको उमेरमा दुई हजार बासठी साल साउन बाइस गति निधन भएको थियो कृष्णमानको निरन्तर सात दशकसम्मको सांगीतिक यात्रा पक्कै पनि युग स्मरणीय रहयो बुढे सँगसँगै फोक्सोमा पानी जम्ने प्यूषिया रोगले गाँच्दै लगे पनि उनमा संगीत सृजनाको जाँगर कहिल्यै सेलाएको थिएन तर देहान्त हुनुअघि नौ महीना अघि नै उनले मृत्युको आवाज पाइसकेका थिए र उनले एक पत्रिकासँग अन्तर्वार्ता दिँदै भनेका थिए मेरो अध्याय अब समाप्त हुन लागेको महसुस गरिरहेको छ कृष्णमान रंगुलले अन्तिम पटक बोलेको वाक्य मेरो अध्याय अब समाप्त हुन लागेको महसुस गरिरहेको छ त्यस्ता महान संगीतकारको अध्याय कहिले समाप्त हुँदैन भन्ने कुरामा हामी नेपाली संगीतलाई माया गर्ने शुभेच्छुकहरूले विश्वास गर्न जरूरी छ कृष्णमानले दुई सालमा इलाहाबादबाट शास्त्रीय संगीतमा स्नातक गरे अहिलेसम्म कृष्णमानका गीतहरू संकलन गर्दा एक सय आधुनिक गीत एक सय राष्ट्रिय तीन सय भजन र बयासीवटा लोकगीत गरी पन्ध्र सय गीतमा संगीत भरेका छन् भने उनी भजनमा सबभन्दा प्रखर र प्रसिद्ध थिए उनलाई कुनै समय भजन शिरोमणिको संज्ञाले पनि सम्बोधन गरिन्थ्यो र पछि यही सम्बोधन केशवराज भण्डारीलाई पनि भजन शिरोमणि भनियो यहाँ यसरी पदवी अनेक किसिमले बाणिने चलनले गर्दा कृष्णमानले पछि त्यो आफूलाई दिइएको भजन पद शिरोमणि पदवी अस्वीकार नै गरे कृष्णमानले किरण खरेलको शब्दमा अत्यन्त सुकोमल शब्दका गीत करेंगे गंगा मल्ल को स्वर में किरण खरल को शब्द में कृष्ण महान संगीत में गीत किरण खरेलका सुकोमल शब्दमा कृष्ण माहन डंगोलको संगीतमा गंगा मल्ल कोशोर गंगा मल्लपछि गंगा राणाका नामबाट पनि प्रसिद्ध भइन् हाम्रो ट्वीटरमा हामीलाई मेन्शन गर्नुभएको छ धना पौड़ेलले चिनिया राणा नसुनेको नाम सुनेको गीत कालोजय गीत भनेर लेख्नु ले भएको छ धना पौडेलजीले कालाजय गीतको प्रसंग कोट्याउने यो कालजयी शब्द पहिलोपटक रेडियोमा प्रयोग गर्दा धेरै असहमति जनाएका थिए विशेष त हाम्रा प्रिय दाजु गीतकार यादव खरेलले भन्नुभएको पंक्तिमालाई अझै पनि स्मरण आउँछ काललाई पनि कसैले जित्न सक्छ र कसरी गीत कालजै हुन्छ र पछि वहाँले नै नातिकाजीको एउटा गीती एल्बममा कालोजयी शब्द प्रयोग गरेर कर रेकर्ड गरेको सुन्दा सम्भवत यो शब्द प्रयोग ठिक रहेछ भन्ने लागेर हामीले अझ राम्रो गीतहरूलाई कालोजय गीतहरूको श्रृंखलाको सम्बोधन दियो आजको यो हाम्रो कार्यक्रम सुनेर गोकुलजीले मेन्शन गर्नुभएको छ मेरो माया छ भन्ने त्यता पानी खाने न्यू पारी आऊ यता यो पानी खाने न्यू आउने जस्ता गीतहरू नेपाली संगीतमा धेरै दोहोरिएका छन् तर कृष्णमानले यसलाई पहिलो पटक प्रयोग गरेको पाइन्छ कृष्णमान, गरे कृष्णमान दुई हजार एक्काइस सालमा रेडियो नेपालद्वारा आयोजित लोकगीत सम्मेलनमा प्रथम भएका थिए र त्यति लोकगीतको गायनमा कृष्णमान धर्मराज थापा र आधुनिक गीतमा माधव घिमिरे यी जना समकालीन रूपमा अगाडि थिए र कृष्णमानले दुई हजार तेइस सालको आधुनिक संगीत सम्मेलनमा पनि प्रथम स्थान प्राप्त गरेर पुरस्कार पाएका थिए कृष्णमान डंगलको विवाहित जीवन शुखर थियो उनका दुई, छोरी, दुई छोरा र एक छोरी थिए र तीन सन्तानका उनी पिता थिए र जीवनको अन्तिम समयसम्म उनी नेपाली संगीतका निम्ति समर्पित थिए उनलाई नेपाली संगीतमा विशेष गरेर एक वाध्यबा बाधकका रूपमा पनि हामी चिन्न सक्छौ उनलाई धेरै बाधाको ज्ञान थियो र अभिनय उनको एउटा पहिलो शोक भयो उनले बालकृष्ण समद्वारा लिखित नाटकमा म नामक नाटकमा पार्श्व संगीत निर्देशन गरेर समजीसँग पनि काम गरेका थिए र उनी बालकृष्ण समका समकालीन पनि थिए र माधव घिमिरेसँग एउटै शाखामा काम गर्दा दुईका बीचमा निकै घनिष्ठता भएको नाले माधव घिमिरेको पहिलो पहिलो गीत पनि कृष्णमानले संगीत गरेका थिए कृष्णमानकै अब अर्को संगीतमा एउटा गीत छ चिनिया राणाको सोर शब्द चर्चित गीतकार रविन्द्र शाहको या राणा कुमारी लिली सिंह सविता देवी गंगा मल्ल यी धेरै महिला कलाकारहरू कृष्णमानको संगीतमा प्रकट भएका हुन् कृष्णमानकै संगीतमा पछि प्रेमदोज प्रधान योगेश वैदे मीरा राणा ज्ञानु राणाले पनि गीतहरू गाएका छन् रमाइलो र अचम्म कुराहरू यी सबै गीतहरू कृष्णमानले संगीत गरेको भन्दा हामीलाई कृष्णमानको नाम नयाँ लाग्छ गीत चाहिँ पुरानो लाग्छ हामीलाई यसै विषयमा हाम्रो उज्यालोको ट्वीटरमा हामीलाई मेन्सन गर्नुभएको छ इन्द्रुवा के के किशोरजीले सबै गीत सुनेको रहेछ सु कृष्णमानका तर उनलाई आज मात्र चिने दाजु कृत कृत भए अझम अमर गीतप्रति भनेर लेख्नुभएको छ त्यसै गरी हाम्रा आत्मज लक्ष्मण कार्की नुवाकोटबाट लेख्नुहुन्छ अहिले उहाँले आफूलाई नयाँ नाम दिनुभएको छ नवोचर नुवाकोटमा हामी अनलाइनबाट कार्यक्रम सुन्दैछौ भनेर लेख्नुभएको छ अजर अमर गीतप्रति उहाँको स्नेह सदैव छ लक्ष्मणजी एक उत्साहवर्धक उत्सव धर्मी र स्नेही मित्र हुनुहुन्छ र उहाँले कार्यक्रमप्रति हुने शुभेच्छा स्नेह र सरसरलाई आफ्नै ठाउँमा महत्व राख्छ त्यसै गरिकन केपी भूषालजी लेख्नुहुन्छ कस्तो हुन्छ माया मलाई सिकाइदेऊन आज मलाई म बच्चा हुँदा मेरो बाबाले कानमा रेडियो टाँसेको याद आयो दाजु भनेर लेख्नु भएको छ केपी भूषालजीले भूषालजी कमसे कम, कम यो तपाईँले बाल्यकालमा सुनेको गीत त अवश्य हो रहेछ रमाइलो कुरा गर्नुभयो रेडियोसँग हाम्रो सम्बन्ध अद्भूत हुन्छ रेडियोमा कुनै गीत बज्दा यो गीत बज्दा म कहाँ थिएँ कुन अवस्थामा थिएँ यी सबै कुराहरू हामीलाई अचानक याद हुन्छन् रेडियोसँग जोड़िएका सम्झनाहरू घना हुन्छन् यसबारे विश्व प्रसिद्ध फिल्म निर्देशक वुडी आलनले एउटा फिल्म बनाएका छन् रेडियो डेज भन्ने उडियालनको त्यो रेडियो डेज भन्ने फिल्ममा तीन पुस्ताका परिवारका सदस्यहरूले रेडियोको समयका गीतहरूको चर्चित श्रृंखलामा आफूहरू कहाँ कहाँ थिए भन्ने कुरालाई स्मरण गर्दै त्यो फिल्म बनेको छ र त्यो फिल्म तपाईँले मलाई याद दिलाउनुभयो धन्यवाद यहाँलाई पनि त्यसै गरिकन हामीलाई आजका गीतहरूका बारेमा टिप्पणी गर्दै लेख्नुभएको छ हाम्रा मित्र हाइवे सञ्जीतजीले नेपथ्यका नायकहरूलाई चिनाउन यो कार्यक्रम सफल देखिन्छ धन्यवाद र शुभकामना दाजु भनेर लेख्नुभएको छ र किशोरजीले नै लेख्नुभएको छ सरसहरिड़ घर बाल्यकालको सांस्कृतिक कार्यक्रमका दृश्यहरू आँखामा मितेरै गाँसमा आइपुगे वाह कृष्णमान भनेर उहाँले लेख्नुभएको छ कृष्णमानजीको चर्चा गर्ने बित्तिकै माधव घिमिरेको स्मरण भइहाल्छ राष्ट्रकि माधव घिमिरेलाई गीत आठ लाइनको हुन्छ यसका दुई पाहु हुन्छन् र एक मुखडा हुन्छ भनेर गायक रतनदास प्रकाशले सिकाए तर रत्नदास प्रकाशले नवरण मात्र गरिदिए तर कृष्णमानले माधव घिमिरेलाई गीतमा हुनुपर्ने शालीनता श्रेष्ठता र सहजताका बारेमा निकटबाट एक किसिमको ट्यूशनिङ पनि गरे कृष्णमान दुई सालमा छाउने आदर्श शिक्षामा माधव घिमिरेसँग सहकार्य गर्थे र त्यही यिन दुईको परिचय भयो यसै सिलसिलामा दुई सालमा कृष्णमानले आफ्नै खर्चमा गीत रेकर्डिङ गर्न भारत भारतसम्म पुगे त्यहाँ एक महिनासम्म गीत रेकर्ड गर गरेर आउनुले नेपाली प्रति उनको कत्रो मोह थियो भन्ने कुरा स्पष्ट हुन्छ कृष्णमानले दुई सालमा सत्यनारायण डंगोलद्वारा रचित तिम्रै खातिरनी सोधिन मैले अविरल आँसु बगाए तिम्रै खातिर्नी सोधिन मैले अविरल आँसु बगाए बोलको गीत पहिलोपटक संगीत दिएका थिए भने भारतबाट फर्के लगतै उनले बालकृष्णसम्मको नाटकमा संगीत दिएका थिए 2019 हजार उन्नाइस सालमा पहिलो पटक, साल पटक अखिल नेपाल आधुनिक लोकगीत प्रतियोगितामा उनले गायनतर्फ द्वितीय स्थान हासिल गरेका थिए यसको प्रतिफल स्वरूप कृष्णमानले सोही वर्ष दुई सालमा रत्न रेकर्डिङ संस्थान का निम्ति छवटा गीत रेकर्ड गर्ने मौका पाएका थिए त्यतिखेर उनी चिनिया कलाकार टोलीलाई नेपाली लोक संगीत सिकाएर चर्चित भइसकेका थिए भने दुई हजार बत्तीस सालमा नयाँ दिल्लीमा भएको विश्व संगीत महोत्सवमा नेपाली सांस्कृतिक टोली लिएर अन्तराष्ट्रिय क्षेत्रमै नेपाली गीत संगीतलाई प्रस्तुत गर्ने अवसर उनले पाएका थिए यस बा, कृष्णमानका बारे मैले धेरै वर्ष अघि लेखेको एउटा लेखको मेरो आफ्नै अंश मैले वाचन गरे यो प्रकाशित पत्रिकाको निम्तिमा हार्दिक आभार व्यक्त गर्दै कृष्णमानको अर्को गीत सन्दीपजीले चयन गर्नुभएको छ सन्दीपजी मलाई लाग्छ यहाँले कृष्णमानको यो युगल गीतलाई नै चयन गर्नुभएको होला ए साइली भन्ने बोलको गीतलाई हामीले नेपाली गीतमा प्रयोग हुने साइली शब्द अनि नेपालमा ने साइकल चढेर हिं्ने कलाकारको कुरा गर्दा जहिले पनि कृष्णमानको सम्झना गरेका छौं यहाँ कृष्णमान र चिनिया राणाको शोक पृथ्वी माुला मुस्कुरायोकी आयो मा जो आयो जो बना आयो मौसमी आए मैले यो जिन्दगी खेर गीत विशेष रूपमा धना पौडेलजीलाई समर्पित छ किनकि वहाँ बच्चु कैलाशको संगीतलाई अत्यन्त मन पराउनुहुन्छ यो बच्चु कैलाशको संगीतमा श्यामदास वैष्णवको शब्दमा कृष्णमान डंगोल रिन्या राणा ने गाई गीत कृष्णमान रंगोल को बच् कैला संगमो सहकार जगत मर्दन थामो सहकार कुमारजांग का फेसबुक में लिख्म मेरी आमा को समवेयक प्रथम नायिका अयिका ऐतिहासिक नारी रत्न भुवनचंद जी जन्म जन्म उत्सवको लाखौं लाख शुभकामना भनेर लेख्नुभएको छ भने प्रयासजीले क्लास चारमा सुनेको गीतहरू पनि आज उत्तिकै उस्तै सान्दर्भिक लाग्छन् भनेर लेख्नुभएको छ एसएन दाहालले लेख्नुभएको छ चा। चौतारीमा मै चावतारी मैं मैं बसे होला गीत धेरै पछि सुन्दा धेरै रमाइलो लाग्यो भनेर लेख्नुभएको छ डामाडोल किराँती लेख्नुहुन्छ हिजोको कार्यक्रम ड्यूटीका कारण सुन्न पाइन तर आज भने एक सय छब्बीसौं भाग दोस्रो गीत चौतारीमा मै बसे होला कि कस्तो मिठास छ धन्यवाद भनेर लेख्नुभएको छ सोलो खुम्बु गुदेल छ नामडोल किराँती अहिले पुरानो एयरपोर्ट दोहा कतारमा कार्यरत हुनुहुन्छ भने त्यसै गरिकन हामीलाई अमृत थापा अनुप सुवेदी दिनेश रावत र थुप्रै जेबी गाउँले थुप्रै मित्रहरूले प्रतिक्रिया व्यक्त गर्नुभएको छ यहाँहरू सबैमा हार्दिक आभार यहाँहरू सबैले मलाई आज कृष्णमान डंगोललाई सम्झना गर्न सघाउनुभयो र यहाँहरू सबैको स्नेह र सद्भावका निम्ति हार्दिक कृतज्ञता ज्ञापन गर्दै विशेष गरी मेरा प्राविधिक मित्र सन्दीप जसले अत्यन्त स्नेहका साथ यो कार्यक्रम तयार पार्न यसलाई सजावट बनाउनुभयो उहाँलाई पनि हार्दिक आभार भन्दै अन्त्यमा जेबी गाउँले लेख्नुभयो एउटा पंक्ति छ यहाँ आज बजेका कृष्णमानका गीतहरू एकदम सुमधुर लागे लौ भन्न नढाँटी भन्ने गीत मलाई एकदम मनपर्ने गीत हो आज थाहा पाए यो गीत कृष्णमान डंगलको रहेछ भन्ने धन्यवाद दाजु भनेर भन्नुभएको छ सुर्खेत मटेला चारका जेवी गाउँले राजेश्वर उदय लेख्नुहुन्छ सन्दीपजीसँग एउटा अनुरोध अजर अमर गीतहरूमा अब एकै गीत रचना वा एकै गीत गाएर वा एकै गीतमा संगीत दिएर गीत, गीत यात्रामा चर्चित हुनुभएको प्रसंगमा आधारित अजर अमर गीत क्रोड श्रृंखला सुनाउनुहुन्छ कि भनेर लेख्नु भएको छ यहाँहरूको अनुरोधलाई स्वीकार गर्दै आजको यस कार्यक्रमबाट विदा माग्नु अघि कृष्णमान डंगल नेपाली संगीत समाजमा सदैव सम्मानका साथ सम्झना भइरहन् कृष्णमान डंगोलका संगीहरू गुन्जिरह् स्वरहरू गुन्जिरहन् यही कामना गर्दै विदा हुन्छौं भीचा ये धुअन तीन मैले माया मारे को जाले माया मारे को भयो जाली रली म कालज नेपाली गीतर को सविशेष प्रस्तुति आजर अमर गीतर स्वर्णिम युग का गीत हु को सुंदर दस्तावेज